सुदामाजी ठन्डीको जमानामा जानु रहेछ द्वारका भगवान्लाई अर्को चिन्ता हो यत्रो पानीले हिँड्का चरण धुने महाराजका क्या हालत हुन्छ फेरि सबै जल समेटेर एउटा कलशमा गर अनि त्यसैले म चरण धुन्छु यी पावन चरण मानेर भगवान्ले निर्देश गर्नुभयो रुक्मिणीजी सत्यमाजी मिलेर एउटा कलशमा सारा जल सङ्कलित गर्नुभयो अनि त्यसपछि रुक्मिणीजी जल खन्याउने भगवान् सुदामाजीका पाहु धुने गर्नु थाल्यो चरण धुन लाग्दा रुक्मीजीले जल खानी राख्नु भएको थियो चरण धुँदै धुँदै गएर पैतालपट्टि परे हो त्यहाँ त चिरा चिरा परेर फाटेका थिए पैताल भगवानले भन्नुको मित्रभर कहाँ जानु भएको थियो पहिल्यै आउनु पर्दैन थियो यता कंटक जाल लगे पुनि पाय महा दुख सखा तुम देन किते दिन देखी सुदामा शा करणा निधि रोए पानी परात परा हात छुयो रुक्मिणीले खन्याको जल जति खन्या आयो होला प्रभु प्रभुको आँखाका अश्रुधाराले त्योभन्दा बढ्दा काम गरौ होला त्यसरी अश्रुपूरी जलले प्रभुजीले सुधामाजीका पानुभयो शिरमा सेचन गर्नु भयो सबैलाई छर्किदिनु भयो भित्र छर्किन प्रेरणा दिनुभयो भवनमा त्यसपछि पूजन गर्नुभयो चन्दन लगाइदिनु भयो माला पहिराइदिनु भयो नयाँ वस्त्र पहिरा धारण गराइदिनु भयो अनि आरती उतार्नुभयो केही खान पनि दिनुभयो त्यति सबै गरिसकेर भगवान् पनि सँगसँगै त्यो सिंहासनमा बसेर कुराकानी गर्न लाग्नुभयो सुदामाजी हजुरलाई ती दिन याद छन् जब हामी सँगै गुरुकुलमा पढ्थ्यौँ हजुरलाई सम्झनामा छन् ती दिन एक दिन दुई दुई मुठी चना दिएर गुरुआमाले हामीलाई वनतर्फ पठाउनु भएको थियो संविधा पनि ल्याउनु फलफुल कुश संविधा लिएर आउनु भनेर हामी हिँड्यौँ मात्र मुसलाधार पानी पर्न थालो नाला खोला सब भरिए बाटो ढाकियो पानीले फर्किने बेलामा त अध्ययारो पनि भइसकेको थियो पानी, पानी उस्तै बर्सिरहेको थियो हामीले उहीँ रात बिताउनु पर्यो एउटा ठुलो रुखको कोटरमा हामीहरूले टोड्कामा बसेर हामीहरूले रात बितायौँ ती चना हजुरले आफै लिनुभएको थियो बिहानी पखतिर यसो उठ्ने बित्तिकै भोक लागेको छ क्या र हजुरलाई बेलुकी पनि खाने व्यवस्था हुन नसकेको त्यस्तै ते उस्तै गरेर रा सा रात बिताएको बिहान त उठ्ने बित्तिकै गायत्री सम्झ्याओ हो कि के हो यसो गम्चभित्र हात हालेर के के के के अनि यसो गर्नुभयो च्यान्जो म्यान्जो अनि त्यहाँबाट ती चना निकाल्थ्यो मलाई देखाएर होइन मलाई नदेखाइकन गर्दै हुनुहुन्थ्यो हजुर यो के गरे सुदामाजी भनेर मैले भने गालो चिलाएर कनाएको हरे भन्नुभयो अनि एकछिनपछि कडाको आवाज आयो मैले के को आवाज हो सुदामाजी भनेर सोधेँ यो जाडाले दात किटकेट आएको भगवान्हरू के होइन भन्नुभयो हजुरलाई याद छन् ती दिनहरू सुदामाजी त पानी पानी हुनुभयो सुनेर अरे प्रभु हे लक्ष्मी वल्लभ हजुरलाई म जस्तो अकिन्छन् कहीँ साना घटना यत्रो याद छन् यति उदमसँग याद छन् हजुर लक्ष्मी बल्लभको त मलाई एक सेकेन्ड एक मिनेट एक पल पनि दर्शन हुनु साथ हुन पाउनु मेरो कत्रो गौरव हुन्थ्यो म कसरी बोल्छु भुल, बोल्न सक्थेँ प्रभु अरू त बिर्सिन्थेँ पनि होला बोल्थेँ पनि होला तर त्यो महान घटना कसरी बिर्स्यौँ एक दिनको कुरा हो म फलफुल संविधाको लागि वनतर्फ गएको थिएँ फर्किने बेलामा मेरो गोडामा टाँडाले घोचिदियो गोडामा घाउ भएको थियो म लङ्गढाउँदै खोच्याउँदै आफ्ना पाउका रगतले धुली रञ्जित गर्दै बाटोका धुलोलाई पनि रातै पार्दैमा आइराखेका थिएँ हजुर रथमा चढेर बलदेवजीको साथमा आश्रमतिर जाँदै हुनुहुन्थ्यो बाटा मलाई देख्नुभयो खच्याउँदै आएको डक्क रथ रोकेर रथबाट ओर्लिएर आएर सुदामाजी केवल केवल तपाईँलाई भन्दै मलाई सोद्धै आएर मलाई उठाएर रह, लिएर गएर रथमा राख्नुभयो मेरो तु घाउमा आफ्नो पिताम्बर फारेर पिताम्बर फारेर त्यसको पट्टी बाँधिदिनु भयो लगाएर त्यति गरेर मलाई रथमै राखेर रा आश्रम पुऱ्याइदिनु भयो प्रभु त्यो त्यो सुखद प्रसङ्गमा कसरी बिर्स्यौँला हजुरको कृपाको भनेर गभरी आँसु पारेर सुदामाजीले भन्नुभयो भगवान्ले भन्नुभयो सुदामाजी खुसीको कुरा हो हजुरलाई हरिसन बिर्स्याएर हिन्छन् घटनाहरू राम्रो कुरा हो अनि हजुरले त्यो हाम्रो आश्रमको गुरुकुलको समय काटेर बाहिर आएर विवाह गर्नुभयो गरेँ प्रभु विवाह पनि भयो अनि घरवाली कस्तै मिलिन्त पूर्वतिर जाउँ है भन्दा पश्चिमतिर कुद्ने खालको त मि मेल, मिलिनन् होइन चण्ड कौशिक ऋषिक जस्ति होइन यी त छाया जस्तै छन् प्रभु हजुरको कृपाले मिले कि मत दुखे दुखिनी नित्य मत सुखे सुखी नै छ सा वस्तु त अर्धाङ्गिनी त यथाम तथा गुणा मेरो दुःख नै उनको दुःख छ मेरो सुख नै उनको सुख छ वस्तु त जस्तालाई अर्धाङ्गिनी भन्नुपर्ने हो ठिक त्यस्तै छन् मेरी पत्नी सुशीला उनको नाम यथानाम तथा गुणा नाम पनि सुशिला छ व्यवहार पनि उनको त्यस्तै छ प्रभुभाग्यले मात्रै यस्तो दाम्पत्य जीवन मिल्छ भन्छन् हजुरको कृपाले त्यस्तै पत्नी मिलेकी छन् मलाई भन्नुको प्रभुले प्रभु सुदामाजीले प्रभुमा भगवान्लाई चाहिँ अब सुशिलाजीको नाम आइसकेका थियो सुदामाजी त बार यसरी यसरी लुकाई लुकाइ त देखाउन चाहँदै चाहनुहुन्थ्यो उहाँ त देखाउने बाहिर निकाल्ने मलाई अर्पण गर्ने त कुरै भएन लुकाइरहनुहुन्छ अब उहाँसँग त यसरी त भएन बिचरा सुशीला त रुन्छिन् उनले बडो आशाबद्ध भएर होला म प्रति त्यस्तो उपहार चढाएकी छन् त्यो त मैले लिइदिनै पर्छ यदि त्यो मैले लिइदिनँ र उहाँले त्यो फर्का लिएर जानुभयो भने उहाँलाई पनि कोसिन उनले रुन्छिन् मैले ग्रहण गर्न पाइनँ भ्या होइन त्यो अनुकूलै परेन त लिइदिनु पर्यो अब उहाँ त लुकाउनुहुन्छ हर कुरा कसरी गर्ने त्यो भनेर आफै कुरा कोट्याएर भगवान् सोध्न लाग्नुभयो सु रामाजी सुशीलाजीले केही पठाउनु भएको छ मेरो लागि सुदामाजी चाहिँ टार्न चाहनुहुन्थ्यो कसैले कुरा कोट्याइहालो भने पनि त्यसलाई छोप्न चाहन्छ भगवान्ले सोध्नुभयो सुदामाजी सुशिलाजीले केही पठाएको छ साँच्ची भगवान् कति ढोका अरे यो द्वारकामा आज्ञा भइदियो कस्तो राम्रो हुन्थ्यो कति अरे यी ढोकाहरूद्वारकाको सुदामाजी सात ढोका छन् यहाँ हजुर सातौँ डोकामा मसँग भेट्नुभएको बिर्सिनु पो मैले भने सुन्नु भएन सु सुशिलाले पठाएको छन् मेरो लागि कि सुशिलाजीबाट केही ल्याउनु भएको छ हजुरले मेरो लागि होइन प्रभु आठ मैसीहरूको नाम के के अरे रुक्मिणी आदि एकचोटि सुन्न पाउन सुदामाजी रुक्मिणी सत्यभामा जाम्बवती मित्रबिन्दा लक्ष्मण सत्या भद्रा कालिन्दी यिनै तिनका नाम हुन् सुन्नु भएन तपाईँले खोइ सुशीलाले पठाएको छ कि केही कुरा मेरो लागि भनेर हजुरको हातमा साँच्चै प्रभु यो विचित्र मणि मैले देखेँ अन्त कतै देखाएको यो के देखा अरे यो भने कहिले के सोध्याएको कहिले तार अरे भगवानले विचार गर्नुभयो हिमाजीले दिने त कुरै छैन श्रोद्धा त टार्नुहुन्छ अन्त बायाँ हात यसो यसो गरिराख्नु भएको थियो लुकाउनलाई के भयो हजुरको यो हातमा हेरौँ सुदामाजी हेरौँ के भयो भनेर स्वाटा उताएर त्यही हेर्ने भएनले हात लम् ल्याएर हात लम्काएर उतातिर तपाईँको त्यो लुकाएको भित्रपट्टि काखीमा लुकाएको थुतेर खोलेर भगवान लाग्नुभयो खाना पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयतम भक्ति अस्नामी प्रयतात्मा भन्दै प्रभुले एक मुठी खानुभयो दुई मुठी खानुभयो तेस्रो मुठी खान लागनु भएको थियो रुक्मिणीले रोकिदिनु भयो प्रभु बस पुगो ब्राह्मण देवतालाई जो मिल्नु पर्ने मिलिसक्यो भगवान अब त हामीलाई प्रसाद चाहिएन तेस्रो मुठी लिने होइन भइगयोमिदिनु भयो रुक्मिणी दिदी त्यसपछि अब खानेकुरा रोपियो भगवानले दुई मुठी नै खाएर सुदामाजीलाई जो गरिदिनु थियो त्यो गरिदिइसक्नु भएको थियो जन्म जन्मको लागि भक्तवत्सल भगवानको द्वारकाधीश भगवानको यसरी सबै त्यो लिनुपर्ने उपहार पनि लिइदिएर सुशीलाजीलाई गौरवान्वित बनाइदिनुभयो त्यसपछि भगवान्ले आज्ञा वे रुक्मि सत्यभामा जम्बवती मित्रवृन्दा लक्ष्मणा भद्रा सत्या, कालिन्दी तिमेरु सबैले ध्यान दिनु यी महात्माजी समन बस्न रुचाउनुहुन्छ बस्नुहुन्छ र जुन दिन जानै चाहन्छ उहाँलाई विदाई माग्नुहुन्छ त्यस दिन उहाँ जानुहुन्छ एकदम सेवा गर्नु कुनै प्रकारको त्रुटि नरहोस् उहाँको सेवामा ध्यान दिनु कत्रो भाग्यले उहाँको आगमन भयो द्वारकामा भनेर भगवान्ले निर्देश गर्नुभयो सबै महिषीहरूले स्वीकार गरे सुनामाजी त चाँडै फर्किनु है भनेर सुशीलाजीले भन्या बेलामा हुन्छ हुन्छ चिन्ता नगर भन्दै आउनु भएको थियो यहाँ त समय बितेको थाहै नहुने नित्य भगवानको दर्शन भगवान्को भक्तहरूसँगको भेटघाट द्वारकाधीश भगवानको दर्शनको त्यो सुखमय वातावरणको के कुरा गर्ने दिन बित्दा त थाहै हुँदैन त सुनामाजीलाई एक दिन झलक्कै याद आयो ओहो म त चाँडै फर्किने वचन दिएर पो आएको यहाँ त कति दिन बिते कति दिन थाहै हुँदो रहेन बर्बाद भयो बिचारे कति चिन्तित भएर मेरो बाटो हेरिराखे जानु पर्यो भनेर प्रभुसँग बिन्ती गर्नुभयो प्रभु हजुरको सान्निध्यमा हजुरका सान्निध्यमा मेरो अमृतमा एक क्षणहरू बिति राखेका थिए तर अब लोक जीवनको मर्यादा पनि मैले हेर्नु छ मैले सुशीलालाई वचन दिएर आएको थिएँ चाँडै आउने भनेर यहाँ त दिन धेरै बितिसकेका छन् प्रभु कृपापूर्वक विदा बक्सोस अब म जान्छु भनेर गहभरी आउँछु पारेर भन्नुभयो भगवान् कृष्णले भन्नुभयो हौस् सुदामाजी जब जानु नै छ भने जाने समयमा जाने समयमा पुग्ने सम्झिँदै गर्नु होला यसै गरीद्वारकालाई पावन बनाइदिनु होला यसपटक हजुरको आगमनले हामी सब आनन्दित छौँ परम आनन्द सबैलाई प्रदान गर्नुभयो आभारी छौँ हामी भन्नुभयो भगवानले र टाढासम्म आएर सुदामाजीलाई अङ्कमाल गरेर भगवान्ले विदा गर्नुभयो फेरि र भक्तले एकअर्कालाई प्रेमासुरुले सेतन गर्नुभयो जाओ जाओ मित्र सुदामा नीर से हमी लाई जाओ जाओ मित्र से हामी माया न मारे समझ रखे माया नीर से हामी ला नबीरे हामी जाओ जाओ मित्र सुदामा बिरे हामी ला हामी भन्दै टाढा आइरहन सुनामाजीलाई अङ्कमाल गरेर भगवान्ले विदा गर्नुभयो बडो मुस्किलसँग भगवान्को त्यो अङ्कमालबाट मुक्त भएर घुक्क घुक्क गर्दै सुदामाजी आफ्नो बाक्टो लाग्नुभयो अब तरङ्गहरू मनमा उठ्न थालेँ खै मैले माग्दा पनि मागिनँ भगवानले दिँदा पनि दिनु भएन दिन दिनु भएन भन्दा एउटा लुगा लुगा एक बदलिदिनु भएको छ त भएकै छ तर अर्थोक् त केही भएन अब पुग्दा रित्तै पुग्छु सुशीलाले केही भन्ने हुन् कि आज यसो केही भनौँ पहिल्यै भनिदिएछ मैले म खाली हात आएँ भने केही नभन्नु भयो भनेर त पहिल्यै भनिदिइसकेछ भन्दै यसै मनमनै गन्थन गर्दै सुदामाजी आउनुभयो तर जसरी पहिला पुग्ने बेलामा थाहै नदिकन द्वारका पुर्याइदिनु भएको थियो भगवान्ले त्यसै आउने बेलामा पनि थाहै नपाइकन पुर्याइदिनु भयो सुदामाजी त पुग्नु भयो आफ्नो गाउँमा जताबाट जता जता मोडिनु पर्थ्यो त्यति त्यति मोडिनु भक्तमा भग भगवानको सुदामाजी आउनुभयो जता जताबाट मोडे त्यति त्यहीबाट आएको हो तर म कहाँ आइपुगेँ भनेर छक्क पर्नुभयो किनभने उहाँ बसेको ठाउँमा त त्यहाँ त गगनचुम्बी महल थियो उहाँको झुपडी त सानो थियो एकतिर त्यही पनि पाखाले झुकेर धरती मातालाई दण्डवत गरे देखिन्थ्यो भित्रबाट बसेर उपल खुट्टी लगाएर हेर्ने हो भने नौला तारा आरामसँग गर्न सकिन्थ्यो त्यस्तो थियो उहाँको खुट्टी त्यस ठाउँमा त अहिले त गगनचुम्बी महल छ विशाल रत्नजटित म कहाँ आइपुगेँ यो त मेरो ठाउँ त था होइन जता लाग्छ भन्दै आउनुभयो आएर नगिचेको एउटा त्यहाँ छिमेकी भाइ आए भाइ बताइदिनु पर्यो सुनामाको बस्ने ठाउँ कहाँ हो भनेर सोध्न लाग्नुभयो उहाँले त्यो भाइले भने महाराज म मा हजुर नै सुनामाजी हुनु त राम्ररी छिन्दछु र हजुर बस्नुभएको ठाउँ यही हो भनेर तिनीले भने अनि कसरी यो परिवर्तन भयो त यहाँ त विचित्र देख्दैछु त म त भनेर भन्दा हजुरहरू हजुर गएको दुई तिन दिन पछाडिको हामी छरछिमेकले देखेको दृश्य हो यो भगवान् द्वारकाधीश प्रभुको हजुरप्रति सुशीलाजीप्रतिको कृपा प्रसाद हो यो महाराज यही सम्झनुहोस् भनेर तिनले बताए तँ सुन्ने बित्तिकै फेरि सुदामाजीको आँखा र सारा आए त्यत्तिकैमा सुशीला अब लक्ष्मी जस्ती अघि त कति तोन्दा तोन्दा पतरी भइसनकी गई भन्ने अब त लक्षुम्टो हालेकी छन् चरणका नुपुर बजी राखेका छन् हातका कङ्कन कानका कुण्डल सुशोभित छन् एकदम हेर्दै सबको हृदयलाई आफूतिर आकर्षित गर्ने लक्ष्मीको रूप बनाएर सुशीलाजी आइरहेकी छन् सुदामाजीका पाउ छ अघि बढिन् ए को यो बिना परिचय पाउँछु न अघि बढ्ने भनेर सुदामाजी अलि हच्किनु भयो फेरि एकछिन थाम्न् होइन धेरै दिनदेखिको भेटघाट हो चरण त नछोइ हुँदैन फेरि अगाडि ला ला ला म भन्दैछु चिन्जान बिना यो को अघि बढ्यो यसरी